जबदेखि हुनेलाई म हेरेको हेरै भएँ किन मेरो मन अलिकति उदास पनि होइन रमाइलो पनि होइन तर एकतर्फी मात्र भइरहेछ कि जिन्दगीमा के हुन्छ कति बेला कसको मोड कस्तो हुन्छ कति बेला के हुन्छ कसैलाई थाहैन होइन राजनलाई पनि त्यस्तै भएको छ अरे होइन है साँच्चै हो एकदम साँच्चै नै हो वेलकम गरौँ कसो लाग्छ भएको छ तपाईको इन्टरटेनको लागि आज पनि हामी उपस्थित छौँ दुईजना राजन होइन राजी तपाईँले कल गर्नुभयो भने तपाईँसँग कुराकानी रहनेछु र तपाईँसँग मिठो मिठो कुराकानी सँगसँगै रमाउनु पर्छ रमाइलो गर्नुपर्छ होइन मरिएको भोलिपल्ट दुई दिन हुन्छ भन्छन् जिन्दगीमा के नै छ र होइन तर सुख दुःख हाँसु खुसी सबैसँग बाँड्नुपर्छ होइन दुःख परेको बेलामा पनि हामी खुसी हुन सक्यौँ भने अवश्य पनि अलिकति मन हल्का हुन्छ अरे जब हामी दुःखी हुन्छौँ त्यो बेला दुखित बन्यो भने चाहिँ त्यति बेलाको समय अलिक फरक खालको हुन्छ त्यसैले हामी दुख्यौँ होइन मनमा त दुखी छ तर बाहिर खुसी खालको व्यवहार गर्न सक्यौँ भने के हुन्छ राजनै ला आइ के तपाईँको शुभ नाम खासै कुनै कारण यतिकै बसिब अल्छी लाग्दो दिन घरि झरी परे जस्तो छ घरि घाम लाग्छ कतै जाउँ भने पनि अब मेसो मिलिरहेको छैन मेसो त्यस्तो कहाँ पार्नु भन्दा नि यसो घुमघाम के गर्नु भनिदिनुहोस् न पसलमा है ओके आज हामी एउटा टपिकमा कुराकानी गर्दैछौँ त्यो टपिक के हो राजनले राखिरहेछ कि अब राजनले आफै भनिदिन्छ टपिक के हो राजन भन्दै होस् मैले दिइसकेको होइन त्यो मैले गराउनै गरिरहेको छैन नि त्यो मैले फिर्ता दिए दिइसकेको तर पनि म आफै भन्छु होइन म त्यहाँ एक ठाउँमा जान्छु भनेको ठाउँ जानु पाइरहेको थिइनँ आ त्यो ठाउँ जान्छु एक ठाउँमा के हो अमेरिका हो के हैन है के यो के हो लन्डन आ यो लन्डन त गएर दुई तीन वर्ष बसेर आएको ठाउँ हो होल्नेर आइ सकेको देश खाएर शेष पलटी सक्नु भएको हाम्रो नबिन्जे हैन टेस्ट भर आइ सकेको हो हैन नेपालकै कुनै एउटा मनोरम ठाउँमा जाने विचार हो अ नेपाल पनि हैन कता देश नजिक नजिकै हो हैन तर जानजै अलि मेसो परिरा छैन वास्तवमा म जानु खोजेको थिएँ ताजमहलमा हो होइन यहाँ चाहिँ अब यस्तो टिभीसिभीमा हेऱ्यो यताउता फोटोसोटो हेर्दा चाहिँ साह्रै राम्रो लाग्यो होइन अब जति चाहिँ भने एकचोटि नजिकैको होइन कहाँ कहाँ सात समुद्र पारि त पुगेर आयो यार भेटियो गफै त हो नि ससुरा भैँसीहरू खाँचेर घाँस झारिहा प्लेन चाटर गरिन्छ अनि त्यहाँ गएर यसो घुमफिर गरेर प्रत्यक्ष <laughs> त्यो पनि हो के अरे ताजमिनु जिउँदै थियो बनाउनु भनेको अब त्यो पछिको कुरो होइन अब अहिले जिउँदो छैन अलि मिल्दैन राजमहल बनाउनु त होइन हाम्रो एजेन्सीको सर्सन यहाँ उहाँलाई यहाँ हाम्रो अनुजी अन्टी हुनुहुन्छ दाई छ ठुल्लाई चिडामडी आचार्य राजेन्द्र छ सा। तपाईँहरू दुईजनालाई आई मेरो फोन उठाउने सरलाई रेडियो अपन होल युनिटलाई आ मेरो जियुदै भइ गिरिराज कुमारीलाई र नविनाचार्य नन्डु भन्ने तीनै सबैलाई ओके थ्यांक यू फर गर्लिंग बुबा बाय नविनाचार्य र असुराजक बारे गर्ल गर्न पाएको थियो एनीवे तपाई पनि गर्ल गर्न सक्नुहुन्छ 0756563332563333 गर्ल म गर्ल गर्न पाए भने हामी सँगै कुरा गर्ने रहनेस हैन राजम ओके यति बेला भने हामी तपाईको लागि अल्ट्रा स्पेशल सन छाड्छौं दिल्ली वाले गर्लफ्रेन्ड छोड्के धेरै लिएर पोसिघेन और पार्ट, एक से चार थोपलो पांच मेगा हल्ड त प्रतिशत का साथ कायुर्वेदिक उपचार चारक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउनेम टी एो मेटासल चार इन्च सम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप दस केजीसम्म मोटोपन बढाउने बिडिफी कपाली तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी हटाउने ल्यान्ड कम अनुहार शरीर गोरो बनाउने अनाइ बिम्बो रूप अमृत फियर अनुहारको चाया पोतो फोर हटाउने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 ल हेर्नुहोस् त माइला दाई मैले पहिल्यै सम्झाएको होइन तपाईँलाई सिलाइ मेसिन मर्मत गर्नु परेमा साथै नयाँ मेसिन खरिद गर्नु परेमा पूर्वी चितवनकै एकमात्र भरपर्दो र विश्वासीलो सन्ध्या सिलाइ मेसिन मर्मत तथा बिक्री केन्द्रमा जानु भनेर अन्तै जानुभयो हजुर पूर्वी चितवनमा वर्षदेखि सेवा पुर्याउँदै आइरहेको यो सन्ध्या सिलाइ मेसिन मर्मत तथा बिक्री केन्द्रमा दक्ष कालीगढहरूद्वारा मेसिन मर्मत गरिनुको साथै जुनसुकै ब्रान्डका सिलाइ मेसिनमा दुई वर्ष वारेन्टीका साथै पाँच वर्ष प्रेसर मेसिन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 सुपथ मूल्य पाइन हम कहा रोकियो कंपनी को धारो सात वर्ष को ग्यारेटी पांडा मोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसी उपलब्ध रहो जानकारी कराइ सम्पर्क मैनाली हार्डवेयर एन्ड सेनेटरी हिमालयन ब्याङ्कको आडैमा रत्नगर एक सौराइटर लिलानाथ मैनाली राजेन्द्र मैनाली मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय अडतिस अन्ठानब्बे चार पचास त्रिचालिस धाराको आधिकारिक विक्रेता रहेको जानकारी ग्राहन्छ फोन गरेर सिक्री पचसा बजारको विश्वासिलो अनि सुनसादी ज्यासलमा मैले लगाएको मङ्गल सूत्र बाला औठी सबै त्यही बनाएको त हो नि पूर्वी चितवनको बिस वर्ष पुरानो अने सुनसाहरू सुनसा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 चाँग चाँग सुजन खनाल खनाल सय सात न आज आवासको बिहेमा गएको दुलालाई हेर्नु सट्टा सबैले मलाई मात्र हेरिराखेका थिए किन होला हेरिहाल्छन्थिङ सुटिङ सेन्टरमा सिलाएको सुट पो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 ल्याउन दाजी छोरीको त बिहे हाँटियो अरू सम्पूर्ण सामानको व्यवस्था पनि भइसक्यो तर हेर्नुहोस् न आकर्षक फर्निचरका सामानहरू कहाँबाट ल्याउने होला म त हैरान भइसकेँ हैरान बनिरहनु पर्दैन भाइ हाम्रै बकुलहर दूरसञ्चार चोकमा रहेको विश्व असिलो र भरपर्दो मनोकामना फर्निचर उद्योग छ नि त्यहीँ गएर अहिले अर्डर दिए हुन्छ हजार हमी कहाँ स्वदेशी तथा विदेशी फर्निचर सोफा सेट स्टील दराज त्री दराज बक्स पलंग पाथे अर्डर अनुसार संपूर्ण सामान सुपथ मूल्य में पाइन संपर्क <द्णाग> मनोकामना फर्नीचर उद्योग रन बायक बकुलहर दुर्सा रोड अरयल सप्लाइस को अगाड़ी मोबाइल अंठानब्बे चार पचास रामजी तिमल जाडो होस् वा गर्मी विवाह होस् या पार्टीको लागि सधैँ सम्झनुहोस् इन्टरप्राइजेस एन्ड होलसेल हजुर स्वदेशी तथा विदेशी पिय पदार्थहरू होलसेल तथा खुद्रा बिक्री वितरण गरिनुको साथै होम डेलिभरीको पनि व्यवस्था रहेको जानकारी गराइन्छ सम्पर्क विधान्त इन्टरप्राइजेस एन्ड होलसेल पसल रत्नगर दुई टाँडी सिनेमा हल रोड बुद्ध चौक राजु चौधरी मोबाइल नम्बर अन्ठानब्बे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 तपाईँको प्यारो रेडियो स्टेसन रेडियो अर्पण एक सय चार थुप्रोमा रेडियो अर्पण डट कमबाट पनि सुनिरहनु भएको छ टेक्निकल सपोर्टबाट मृतराज र हामी दुईकै आवाजले तपाईँको रेडियो भएको छु सुन कुमार तपाईँको दिलको साथी राजन Okay, दिलको भन्ने कुरा बित्तिकै मलाई धेरै कुराहरू याद आउँछ के, दे -दे राजन। के होला म तिमीलाई प्रश्न गरिरहेछु तिमीले मलाई प्रश्न गरिदियो भन्दा यो समस्याको एउटा के भन्छ जरो बनिहाल्छ है फेरि दिन भनेको कि जे पनि हुनसक्छ तर राजन दिल गुरुङ भनिसकेपछि त्यहाँ दिल बिचमा किन आयो कसरी आयो र दिन भनेको अर्थ के हो होला नि सोमले नबुझे पनि यो कुरा प्रिय अडियन्सहरूले बुझिसक्नु भएको छ तपाईँ पनि डेडिकेट गर्न सक्नुहुन्छ आफ्नो निलम जी? धनकुटा झरेर भएर बसिरहेको छ यस्तो समय हेरेको आउने बेला भइरहेको छ आगे। आगे के आमा बुढालाई हाम्रो दर्शनमा मस्तै सुनाइदिनु होला अनि अरू सबै साथीहरूलाई सम्झना सुनाइदिनु होला हो नि तपाईँ दिलमा बसेको मान्छे अनि पुगी पीडा सहने अनि उता पुगिदिँदा हामी तपाईँको प्रतीक्षा लड्डु पर्यो कि एक लाखको लड्डु पर्यो भने तपाईँ के okay, गर्नु के त भागेर गइदिन्थेँ <laughs> गुरु गुरु जी जी गुरु यार! सबै कुरो हुँदैन कि होइन सबै कुरोलाई के गर्नुपर्छ कम्बाइन गर्नुपर्छ मिक्स गर्नुपर्छ है पवनजी पवन भन्नु ठिक छ दादा त्यो त्यही लोट्री पर्यो भने चाहिँ नि मैले हजुरहरूलाई दिने चाहिँ के गर्ने आधा चाहिँ के गर्ने राजले मलाई पनि चाहिन्छ भने चाहिँ एउटा यो त्यस्तो भयो त फेरि त्यस्तो भयो त त्यस्तो भयो त म घाटामा पर्छु नि 50 राजनलाई एउटा मिठाई दिएर फगाउन सकिन्छ होइन लास्ट डेडिकेशन अनि अनि धमराज दिपेन्द्र खड्का सबैलाई आश्णा। आश्णा। नमस्ते स्वागत गर्नुपर्छ के छ किन हो त नि देखि एकदम झुकिरा गर्दा पो कि जस्तो लागिरहेको छ असार पन्ध्र कतिको मनाउनु भयो कहाँदेखि को बोल्दै हुनुहुन्छ <laughs> राधिका के छ के गर्नु राधिकाले तपाईको पार्लरमा आउने भनेको त्यस्तै त्यस्तै भइरहेछ हेर्नुहोस् न अब एउटा कहानी छ नि राम्रो मान्छे त्यसै राम्रो नराम्रोलाई ढान्छ त्यसरी हुन्छ होइन फेरि बाटो आउँदा कुकुर हुँ भने के भयो तपाईँ फेरि भित्रभित्रै हराइदिनु के गर्नु पढाइ कहाँ पुऱ्याउनु पढाइ पनि भ्याइन्छ रोड तपाईँलाई रोपिदिनु भयो स्टप गरिदिनु भयो है स्टप गरिदिनु भयो स्टडीलाई त्यसै भन्नु पऱ्यो होइन एउटा टपिक सुटाइरहेका छौँ हामीले तपाईँलाई एक करोडको लड्नु पर्यो भने तपाईँ के गर्नुहुन्छ एक करोड तपाईँलाई पर्यो भने चाहिँ एक करोड रुपियाँ तपाईँलाई बक्सिस स्वरूप होइन पर्यो भने के गर्नुहुन्छ अनि तपाईँको जस्तो त्यस्तै खाले नै हो, हो <laughs> <laughs> <laughs> <laughs> कि Mile God २ Da he got me the hoe R Ш Аhramans Du Du muddike R Kinke Guys, Welcome to the verdade i ho a bneer,what dhe타 dwi bag v l o ca something i ku ol da gibi d coaching i all i saw the thing is that we will have in the fact that nothing. Thank you i do notア't it right of Honего D khue katik evaluation, nothing. Allors coming to lna I cную whu dh kywe I try to. Thank you. www.h 짧 dhim First off of one, you will have to be a deduction at Lеле devic어요. Thank you. It's time of jhling with student relations, you will have one of your car. Thank you really for the purpose I don't even care. Hin jd mele. Once for business on your spouse. Thank you. That makes me take a chance to lights, see what yourself that is? Thank you. Did useful it. Okay राज त मुसु मु <laughs> anyway you <laughs> to my suni ro hun baeko chu the buy very radio station radio dot phonix janta lavas <laughs> <laughs> and bengaho in to ne to line ma w dot w dot radio one dot com baatas on the by guse etile hami yo ta gi sunchhau the buy sampurna lagi chola chito cocktail baatu buy garage second hand jovani so okay वृत्ति क्लासेस रत्नगर दुई हाई स्कुल र चाँडीमा भर्ना खुल्यो दुई हजार सालको SLC परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै पूरत परीक्षामा पर्ने सम्पूर्ण विद्यार्थीहरूलाई पूरत परीक्षाका लागि विशेष कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौँ हाम्रा विशेषताहरू चितवनका प्रख्यात विद्यालयका अनुभवी तथा दक्ष शिक्षकहरूबाट पूरक परीक्षाको विशेष तयारी गराइने हरेक दिन विशेष ल्यात परीक्षाको व्यवस्था भएको हरेक विद्यार्थीलाई मनोवैज्ञानिक तरिकाले अध्ययन गराइने तथा विभिन्न प्रेरणात्मक कार्यक्रमबाट कक्षा अगाडि बढाइने शत नतिजाको ग्यारेन्टी भएको समूहमा आउने विद्यार्थीहरूलाई विशेष सुरको व्यवस्था अध्यापन गराइने विषयहरू अङ्ग्रेजी अनिवार्य गणित विज्ञान र अतिरिक्त कक्षा संचालन आषा एक गति संपर्क नंबर अंठानब्बे शून्ना बहत्तर छप्पन्न चार सय सतासीबे चार बावन एक चालीस सात सौ छप्पन्न हुई शैक्षिक सत्र का लगी कक्षा आठ नौ रस का विशेष कक्षा संचालन भर जानकारी कराद संचालन भैर अन्न्य कक्षा एगार रथ स्नातक तह का मैथ स्टैटिक्स तथा इंग्लिश विद्यार्थी भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना स्थापनाको पहिलो वर्षमा नै उत्कृष्ट नतिजा ल्याई चितुवनको शैक्षिक जगतमा छुट्टै पहिचान बनाउन सफल ए श्री ब्रेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय ब्रेन्द्रनगरमा अभिभावक र विद्यार्थीको चाहनालाई ध्यानमा राखी शैक्षिक सत्र दुई हजार सत्तरी लागि कक्षा एघारमा विज्ञान तथा व्यवस्थापन संकायमा सीमित सिटमा धमाधम भर्ना भइरहेकाले तुरन्त सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नु न सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ प्राचार्य एवं श्रीन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वृन्द्रनगर चितवन फोन नम्बर शून्य छपन्न पाँच बयासी बयासी चार मोबाइल नम्बर अन्ठानब्बे चार पचास तिरसी तिन सय पैतालिस म पढ्नको लागि जापान जाँदैछु नानुदि जस्तो आज जापान जा मा मेरो परिवार, परिवार खुशी तीन जापान जाना चाहूँ चीवा में आज संपर्किंग शून्य छपन्न पांच अट्ठाईस छह अठारह अंठानब्बे चार बावन पचहत्तर शून्य पैंतालीस टाड़ी का लगी संपर्क रत्नगर दुई टाड़ी बजार सेकेंड फ्लोर अफ ओम साम हॉस्पिटल फोन शून्य छपन दुई हजार उनसत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण हुनेलाई हार्दिक बधाई व्यक्त गर्दै विगत लामो समयदेखि पूर्वी चितवनमा छुट्टी पहिचान बनाउन सफल नयाँ व्यवस्थापनमा सञ्चालन भएको एस क्रिस्टल कलेजमा शैक्षिक सत्र दुई हजार सत्तरी लागि होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स इकोनोमिक्स सोसलिज तथा मास कम्युनिकेसनका विषयहरूमा कक्षा एघारमा भर्ना खोलेको सहर्ष सो जानकारी गराउँदछौँ फर्म वितरण धमाधम भइरहेको छ प्रवेश परीक्षा यही आषाढ बाह्र गते बिहान सात बजे साथै चालिसजना गरिब असहाय विद्यार्थीहरूलाई फ्री स्कलरसिप रहेको र मास कम्युनिकेसनमा आफ्नै प्रयोगशाला भएको पनि सहर जानकारी गराउँदछौ थप जानकारीको लागि क्रिस्टल कलेज रथनगर आठ मोबाइल अन्ठानब्बे पाँच डेजी उच्च माध्यमिक विद्यालयमा भर्ना सम्बन्धी सूचना दुई हजार उनसत्तरी सालको प्रवेशिका परीक्षामा उत्तीर्ण हुन सफल सम्पूर्ण भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै पूर्वी चितवनको मुटु खैरहनी चार बजारमा अवस्थित डेजी उच्च माध्यमिक विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा व्यवस्थापन सङ्काय अन्तर्गत कम्प्युटर र होटेल म्यानेजमेन्ट कक्षाहरूमा पढाइ हुने गरी भर्ना खोलेको जानकारी गराइन्छ फर्म वितरण यही असार एक गतिदेखि भइरहेको छ सम्पर्क डेजी उच्च माध्यमिक विद्यालय खैरहनी चार बजार फोन नम्बर शून्य जनजागृति भर्ना सम्बन्धी सूचना एसएलसी परीक्षा दुई हजार विशिष्ट श्रेणी लगायत सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक ज्ञापन गर्दै यस जनजागृति उच्च मावि पिछुवा शैक्षिक सत्र दुई हजार लागि कक्षा एघारमा कम्प्युटर विज्ञान सहित व्यवस्थापन र शिक्षा विषयहरूमा नयाँ भर्ना खुलेको बेहोरा सहरर्ष जानकारी गराउँदछौ प्रवेश परीक्षा दुई असार छब्बिस गते बिहान सात बजे प्रवेश परीक्षामा सर्वप्रथम हुने विद्यार्थीलाई भर्ना शुल्कमा पुरै छुट दिइनेछ कक्षा एघारको कक्षा सञ्चालन दुई सत्तरी असार सत्ताइस गते कक्षा बाह्रको कक्षा सञ्चालन असार तेइस गति देखि प्राचार्य जनजागृति उच्च मावि पिठुवा चितवन फोर्ण शून्य छपन्न पाँच साठी छ मतदाता नामावलीमा नाम दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय चितवनको सूचना अर्को संविधान सभा सदस्यको निर्वाचनका लागि मतदाता हुन दुई हजार सत्तरी असार मसान्तसम्म 18 वर्ष उमेर पुरा भएको हुनुपर्ने र उक्त निर्वाचनमा मतदाता गर्नका लागि सोही मितिभित्र आफ्नो नाम फोटो सहितको मतदाता नामावलीमा दर्ता गरिसक्नुपर्ने गरी मिति तोकिएको हुँदा हालसम्म पनि कुनै कारणवश नाम दर्ता गर्न छुट भएका नेपाली नागरिकहरूले जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र सहित आफै उपस्थित भई आफ्नो नाम दर्ता जिल्ला निर्वाचन चितवन सबैमा हार्दिक कतै लीमा नाम दर्ता गर्ने बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा बिमा हुने उही के त भाउजू देशकै ठुलो बिमा कम्पनी नेसनल लाइफ इन्सुरेन्समा मैले त बाल अमृत बिमा लेखबाट मेरो छ छो महिनाको छोराको बिमा गई आफू र छोराको भविष्य सुरक्षित पारिसकिन् अनि बाबु अरू के के सुविधा रहेछ नि त सुन्नुहोस् भाउजू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 हजुर आजै बिमा गर्न जाउँ सम्पर्क शून्य छप्पन्न पाँच तिरासी पाँच सय एघार मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी पचास अन्ठाउन्न सात सय पचास थप जानकारीका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजको कार्यालयमा पनि सम्पर्क गर्न सकिनेछ सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स नेपाल उच्च माध्यमिक विद्यालयमा कक्षा एघारमा विद्यार्थी भर्ना सम्बन्धी सूचना विद्यार्थी भर्ना सम्बन्धी सूचना एसएलसी उत्तीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै पूर्वी चितवनको जेठो शैक्षिक संस्था यस नेपाल उच्च माध्यमिक विद्यालयमा विज्ञान व्यवस्थापन शिक्षा तथा मानविकी सङ्कायमा भर्ना खुलेको सहरस जानकारी गराइन्छ फर्म वितरण असार दुई गतेदेखि कक्षा सञ्चालन असार तेह्र गते अन्य संकायतर्फ प्रवेश परीक्षा असार पन्ध्र गते विज्ञान संकायमा सीमित सिटमा भर्ना खोलेको समेत जानकारी गराइन्छ प्रधान एवं नेपाल उच्च माध्यमिक विद्यालय परिवार रत्ननगर चितवन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 के यो सोटल ब्रेकपछि फेरि पनि तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छौँ हामी दुवैजनाले तपाईँलाई तपाईँ सुनिर्वन भएको छ तपाईँको प्यारेजियोटमा पनि विश्वभर सुनिर्वन भएको छिथुआ हामी दुईजना छौँ नि त दिल मात्र भएर के गर्ने थियो दिलको कुनै पनि उपभ नगर्ने सुनकुमार एकदम तपाईँको साथमा छ <laughs> <laughs> त्यसो होइन त पक्का पनि यो गलत इन्फर्मेसन तपाई माझमा नजाओस् पक्का पनि दिलको सदुपयोग गरेको छु दिल कति छ भनेर तपाईँसँग कुराकानी गर्नको लागि पनि हामी आइ आउने गर्दछौँ आइसकेका छौँ यो के, के बढी कुरा गर्ने मान्छेले चाहिँ यस्तै यस्तै हो भन्छन् र होइन राज अलि धेरै हो कि जस्तो पनि लाग्छ होइन होइन होला कल गर्न सक्नुहुनेछ कल गर्नुको लागि अब मैले तपाईँ कल गर्न सक्नुहुन्न इसारा मिलेको छ अब टाइम सकिसकेको छ भन्ने इसारा राजबाट गरिसकेको छ हामीलाई प्रोग्रामबाट पवन अनि अर्को साथी हुनुहुन्थ्यो कल गरिदिनु भयो र प्रोग्रामप्रति केही सुझाव सल्लाह प्रतिक्रिया सुन्नुभयो तपाईँले हामीलाई मेल गर्न सक्नु रहेछ त्यसै गरी पत्रचार पनि गर्न सक्नुहुनेछ स्टुडियोको नम्बर सुन्ने चार चालिस 7563332 र पास 633340 नतमाले हामीलाई कलरे र सुझाव सल्ला दिनुको सन्दर्भमा हुन्छ एनीवे अबोन प्रोग्राम बाटे बिदिन माग्नु पर्छ अ अन्तिम मतमा सबैको लागि हामी एडसन राखदिसौं चलाचित्र खेलाडी सासी जासी बाछ बलमा र मिक्स गीत बाइक लागि छर्दै क्याल्कुम जसफोर इन्ज भए आजको श्रुतिनामा भिडुइ जाना टेक्निकल सपोर्ट ड्रसलाई विशेष धन्यवाद दिदै राजनदिल ग्रीन एक एकै साथ दिन बाँकी रहे नमस्ते.